सुदूरपश्चिमका आठवटा सार्वजनिक यातायात व्यवसाय आन्दोलित सुदूरपश्चिममा भोलिबाट आठवटै व्यवसाय समितिका कुनै पनि गाडी नचल्नेमा स्थानीय तह पुनर्संरचनाबारे आज नागरिक अगुवा र संचारकर्मीसँग परामर्श प्रस्तावित खाकाका जनसङ्ख्याको अनुपात र भौगोलिकता नमिलेको सहभागीहरूको भनाई सुदूरपश्चिम का कृषक रोपाई सकें दश तिहार खर्च जुटा भारत तीर गड्डो नाका में बिहान सांसम भारत कैलाली में स्वास्थ्य बीमा कर उपचार सेवा पाने पच्चीस वर्ष को, को। प्रति नेपाल... व्यक्ति आया बारह हजार डलर पुरने नया शक्ति भटराई को दावी राष्ट्रपति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 पच्छी, जानकारी कराया विषयर गांधार बनने बयानबे दशमलव दुई मेगा हर्ष को प्रसारण क्षेत्र भ्र का हरक नागरिक रेडियो संवाददाता बनाने अभियान हम्रो तीन दायित्व पूरा करते सब को साझा आवाज बनाने अभियान हम जहोगी को रही काम हिलाई सम्मान जीवनदान अठारह वर्ष देखि साठी वर्ष उमेर का किलोग्राम किाम मथि तौल भाग इच्छुक महानुभावर रक्तदान कर सचालित रक्त संचार सेवाला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 प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्जा इन्टरनेटमा रेडियो प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्रिष्टिमका आठवटा सार्वजनिक यातायात व्यवसाय आन्दोलित भएका छन् सुदूरपश्चिम में संचालित विभिन्न आठवटा यातायात का संस्था को संपूर्ण संरचना ध्वस्त पारने उदेश्य मफिया स्वार्थपूर्ति काठमंड में मालिक यातायात प्रारि दर्ता कराई सुदूरपश्चिम क्षेत्र निशा बनाये भन्द उ आंदोलित सुदूरपश्चिम भित्री तथा क्षेत्र बाहर समेत सावजनिक यातायात साधन संचालन करते आया सुदूरपश्चिम यातायात व्यवसायी संघ कर्णाली रिवर साइड महाकाली से पवन उग्रतारा शेरेश्वरी यातायात व्यवसायी संघ कैलाली टेम्पो टेक्सी तथा बस व्यवसायी समिति महाकाली टेम्पो तथा टेक्सी व्यवसायी समिति ने संयुक्त प्रेस विज्ञप्ति जारी करते मरिक यातायात को प्रणालीको वृद्धमा भोलिबाट यातायातका साधन सञ्चालनमा नल्याउने जनाएका छन् मालिका यातायातको विषयमा विवाद हुँदाहुँदै आज कैलालीमा स्थानीय प्रशासनले उक्त यातायातका बसहरू बल प्रयोग गरेर सञ्चालन गराएको र सुदूरपश्चिम यातायात व्यवसायी संघको कार्यालयभित्र प्रवेश गरी प्रहरले यातायात व्यवसायी र मजदूरहरूलाई धरपकड गरेर कुटपिट गरेको भन्दै भोलिदेखि नै आन्दोलनको घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ यातायात व्यवसायहरूले संयुक्त आन्दोलन परिचालन समिति नै गठन गरी कर्णारी भन्दा यता मारिका यातायातका साधन आउनै नपाउने गरी व्यवस्था नगरिएसम्म साउन पन्ध्र गतिबाट आठवटै यातायात व्यवसाय समितिका सवारी साधन सुदूरपश्चिम क्षेत्रमा चक्का जाम गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ यस्तै विज्ञप्ति मार्फत यातायात व्यवसायी र मजदूरहरू विस्थापित हुने अवस्थामा पुगेपछि सड़कमा उत्रिएका का कारण आफूहरू बाध्य भएर आन्दोलित हुनु परेको जनाउँदै सर्वसाधारण यात्रुहरूमा पर्न जाने असुविधाप्रति व्यवसाय समितिहरूले क्षमा माग्दै जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने जनाएका छन् बजाङ काडा गाविस चार चुक पहिरो जाँदा पाँच घर बगेका छन् एक परिवार बसोबास गर्ने चुक टेलिफोन सम्पर्क का टुटेका कारण घटनाबारे पछिल्लो जानकारी लिन सकिएको छैन काड़ा गाविसको सबैभन्दा ठूलो चारमा पहिरो जाँदा काडा गाविस चुक झाडका बमबहादुर बोहरा गोर बोहरा लालबहादुर बोहरा मोहन बहादुर बोहरा र मीनबहादुर बोहराको घर बगेको स्थानीय गोरख बहादुर बोहराले बताउनु भएको छ पहिरो जाँदा वडा नम्बर चारकै राम बोहरा जोगमल बोहरा दलभान कामी फुगे बोहरा गिरी बोहरा धुप बोहरा र गि बोहरा का घर जोखीम पड़े लगातार पड़े वर्षा का कारण पहरो जाने क्रम नरोक सीमा प्रहरी चौकी धूली प्रहरी टोली घटनास्थल में प्रहरी नायब परीक्षक नरेन्द्र चंद का अनुसार घटना थप जानकारी आई निके टीफोन संपर्क चुक झाडमै पैह्रो गएको थियो गएको वर्ष ठूलो क्षति नभए पनि यो वर्ष गाउँ नै जोखिममा रहेको स्थानीय वासिन्दाले बताएका छन् सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दूरीमा चुकझाड गाउँ पर्दछ प्रहरी चौकी मेल बिसौनीबाट समेत प्रहरीको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ सीमा प्रहरी चौकी धुली र प्रहरी चौकी मेल बिसौनीबाट प्रहरी टोली खटिए पनि लगातार वर्षाका कारण र बीचबीचमा रामखोला थरूनगाड लगायतका खोलाहरूमा हालेको काठे फुल बगाउँदा घटनास्थल पुग्न समय लाग्ने पर्यटन आय परीक्षक नरेन्द्र चन्दले बताउनु भएको छ अरिताल गाविस स्थित सुनखोलामा पानीको सतह बढेकाले यातायात रहेको छ परशुराम नगरपालिका बारा बस आज बिहान छुटेका उग्रतरा यातायात महाकाली यातायात र सुदूरपश्चिम यातायातका बसहरू सुनखोलामा पानीको सतह बढेकाले रोकिएका छन् खोलाका कारण गाड़ीहरू रोकिँदा यात्रुहरू भने समस्यामा परेका छन् हिजो रातिदेखिको निरन्तर वर्षाका कारण खोलामा पानीको मात्रा बढ्दै गएकाले बसहरूले खोला पार गर्न नसक्दा यात्रुहरू समस्यामा परेका छन् उता झुपबुढाका लागि डडेलदुवा धनगढ़ी र महेन्द्रनगरबाट सुटेका बसहरू पनि सुनखोलामा नै रोकिएको यात्रु महेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् महाकाली नदीमा पानीको सतह बढ़दै गएपछि शारदा ब्यारेजमा सवारी साधन आवागमनमा रोक लगाइएको छ दुई दिनदेखि लगातार परेको अभिराल वर्षाका कारण पानीको बहाव बढ़ेपछि आवागमनमा रोक लगाएको स्थानीय प्रशासनले जनाएको छ सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय गड्डा चौकीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक नेत्र केशीका अनुसार शुक्रबार विहान एक लाख पानीको मापन गरिएको थियो आवागमनमा रोक लगाएपछि दर्जनौ सवारी साधन रोकिएको पानीको सतह घट्ने क्रम रहेका कारण साझाबाट आवत जावत सहज हुन सक्ने केसीले बताएका छन् बैतडीको गोरुखोला गाविस नौ सरखण्डमा विगत आठ दिनदेखि विद्युत सेवा अवृद्ध भएको छ पाँच गति राति चार पाँच जनाको एक समूहले रुख काटेर बिजुलीको तारमा फरेपछि तार, तार चुनिएर विद्युत अवरूद्ध भएको स्थानीय पुष्कर भट्टले जानकारी दिनुभएको छ आठ दिनदेखि सो ठाउँमा विद्युत नहुँदा स्थानीयलाई समस्या भएको भट्टले बताउनुभयो विद्युत सुचारूका लागि विद्युत प्राधिकरण वैतडीलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनवाई नगरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति डडेलधुराले आज जिल्ला स्थित नागरिक समाजका अगुवा एवं संचारकर्मीहरूसँग परामर्श गरेको छ जिल्लामा चारवटा स्थानीय तह प्रस्ताव गरिएकोमा उक्त प्रस्तावित तहका विषयमा छलफलको आयोजना गरिएको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति डडेलधुराका संयोजक एवं स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकालले जानकारी दिनु भएको छ डडेलधुरामागरपालिका अजयमेरू समेजी कोटेली अस्सी ग्राम र गाङखेत गाविसको ओड़ा नम्बर एक दुई तीन चार पाँच आठ र नौसमेत समावेश गरी अमरगढ़ी नगरपालिका हुनेछ भने जिल्लाका पश्चिमी क्षेत्रका गाविसहरू बगरकोट रूपाल भागेश्वर देवल चिपुर र भद्रपुर गरी छ वटा गाविसको गाउँपालिका प्रस्ताव गरिएको छ यसै गरी जिल्लाको भित्री मधेशमा रहेको परशुराम नगरपालिकामा आलीताल गाविस र गांखेत गाविसको ओड़ा नम्बर छ र सात गरी नगरपालिका तह प्रस्ताव गरिएको छ भने पूर्वी क्षेत्रका छवटा गाविस बेलापुर मरिलेक नवदुर्गा मष्टमाण्डो कैलपालमाण्डु र गणेशपुर गरे गाउँपालिकाको प्रस्ताव गरिएको छ जिल्ला सदरमुकामको नगरपालिकामा पैंचालिस हजार जनसंख्या हुनुपर्ने प्रावधान आयोगले तोकेको भए पनि अमरगढ़ी नगरपालिकाको जनसंख्या भने पाँच गाविस सम्मिलित गरेर समेत सय पच्चीस पुगेको छ उता परशुराम नगरपालिकाको जनसंख्या भने निर्धारित जनसंख्याको डेढ़ुनाले बढ़ी हुन आउँछ आजको छलफलमा नागरिक समाजका प्रतिनिधि संस्थाका सहभागीहरूले जिल्लाको स्थानीय तह निर्धारण गर्दा गाउँ तहसम्म गएर छलफल चलाउनु पर्नेमा जोड़ दिएका छन् यसै प्राविधिक सहयोग समितिबाट प्रस्तुत खाका का... खाकामा कुनै ओडामा जनसंख्या कम र कुनैमा बढ़ी देखिएकाले जनसंख्याको अनुपात समान बनाउनु पर्ने र भौगोलिक सुगमतालाई मुख्याधार बनाउनुपर्ने जिल्लामा स्थानीय तह सात ओटा बनाउनुपर्ने बढ़ी जनसंख्या भएका गाविसलाई दुई ओडामा विभाजित गर्नुपर्ने सदरमुकामको नगरपालिकामा पैचालिस हजार जनसंख्या पुरयाउनुपर्ने पुनर्संरचना गर्दा सामाजिक सांस्कृतिक पहिचान नखलबलिने गरी पुनर्संरचना गर्नुपर्ने संख्या बढ़न सक्ने भए लचिलो बनाउनु पर्ने परशुराम नगरपालिका र सातलाई ओडा मिलन गर्न उपयुक्त हुने सुझाव यसै गरी जिल्लामा स्थानीय तह पुनसंरचना गर्ने सन्दर्भमा स्थानीय तह पुनर्संरचना गर्ने सम्बन्धी राय सुझाव उपलब्ध गराउन आवश्यक ठानेमा जिल्ला स्तरीय परामर्श गोष्ठी हुनु अगावै लिखित रूपमा राय सुझाव पेश गर्न समेत आग्रह गरिएको छ साउन पन्ध्र गते स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले छलफुलको आयोजना गरेपछि ग्रामीण भेगमा पुनर्संरचना बारे बहस थालनी भएको हो अहिलेको संरचनामा फेरबदल हुने भएपछि ग्रामीण भेगका स्थानीय समेत पुनर्संरचनालाई चासोका साथ उडेका छन् दार्चुलामा पुनसंरचनाको लागि सात गाउँपालिका नगरपालिका बनाउन सीमा निर्धारण गरिएको छ दार्चुलाको घुसा खण्डेश्वरी र राप्ला वा स्वायत्तीहरूको छुट्टै पहिचान र वेशभूषा भएको भन्दै उनीहरूले विशेष संरक्षित वा स्वायत्त क्षेत्र हुनुपर्ने उठाएका छन् यस्तै घुसा खण्डेश्वरीका स्थानीय समेत संरक्षित वा स्वायत्त क्षेत्र हुनुपर्ने माग उठान थालेका छन् घुसा खण्डेश्वरीलाई भौगोलिक विकडताको आधारमा संरक्षित स्वायत्त क्षेत्र हुनुपर्ने घुँसा दुईका जीवन लोथ्यालले बताउनु भएको छ हाम्रो पहिलो बहसको विषय भनेकै मलदेस स्वायत्त क्षेत्रको लागि उहाँले भन्नुभयो शनिबारको छलफल तथा सुझाव कार्यक्रममा समेत घुँसा खण्डेश्वरले संरक्षित वा स्वायत्त क्षेत्रको लागि आवाज उठाउने तयारी भएको छ बासिको समेत आफ्नै भाषा रहन सहन र संस्कृति र भौगोलिक विकरता भएको का कारण स्वायत्त क्षेत्र माग गरिएको हो समितिले साउन मसान्त भित्रै आगले तय गरेको प्रावधान भित्र रहेर नगरपालिका र गाउँपालिकाको संख्या तथा सीमा निर्धारण एवं नामाङ्करण गरी प्रतिवेदन पेश गर्ने स्थानीय विकास अधिकारी एवं प्राविधिक सहयोग समितिका अध्यक्ष सहदेव रायमाझीले बताउनु भयो हाल छत्तीस गाविस र एक नगरपालिका रहेका छन् सुदूरपश्चिमका कृषकहरू रूपाई सकेर दशैं तिहार खर्च जुटाउन भारत दिएर गड्डा चौकी नाकामा बिहानैदेखि साँझसम्म भारत जाने नेपालीहरूको लड़को कैलालीमा स्वास्थ्य बीमा गरेका व्यक्तिले उपचार सेवा पाउन थाले नेपालीको प्रति व्यक्ति आए बाह्र हजार डलर पुर्याउने नयाँ शक्ति नेपालका संयोजक भट्टराईको दावी लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो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 आइरन लगायतका खनिज तत्त्वको मिश्रण हो यो ना ना पाकेटमी धुलो जसो पाइन्छ त्यो यसै हो यो, यो बच्चाको खनाइनु मिसैबाट खुवाउनु पढन्छ बाल भेटा छ महिना पुरा भया है दुई वर्षसम्मका बच्चालाई खुवाउनु पढन छ ए खुबै निकै कुराले अर्यातमले त फाइदा के उनीहरू भए बच्चाको शारीरिक र मानसिक विकास हुन्छ बच्चाको खाना खाने मन बढाउँछ बच्चाको रगतको कम हुने रे अरू सूक्ष्म पोषक तत्त्वको कम हुन बटाइलै जोगाउँछ बालबिटा खुवाए पछा बच्चा चलाख दडो रे फुर्ती फार्ती भएका हुनन् बालबिटा खुवाएका बच्चान् बच्चाका तुलनामी थोकाइ रोग लागन्छ यसलाई कसरी खुवाउनु बढान्छ बच्चाले खाने चार समूहका खानेकुरा मिसाईबाट बनाएको बाकलो जाउलो निकेरी मिस्याएको खानु लिटो जसा नरम खानेकुरा मिसाईबाट खुवाउनु पर्न्छ एक बर खाने कुरा एक, एक पाकेट बाल भिटा पुरै मिसाईबाट खुवाउनु पर्न्छ हो भाउजू एक कुरा निकै बुझ बाल भिटा खानाइनु मिसाए भने तमले त्यो आधा घन्टा भित्रै सबै खुवाइसक्नु पर्न्छ बाल भिटा समुदाय प्रवर्धन कार्यक्रम का जिला स्वास्थ्य कार्यालय डड़ेलधुरा रेडियो यूनिटी को सहकार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 वेस्टलेस डेवलपमेंट किडार्क रेडी यूनिटी को सहका तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्चमा पश्चिम नेपालका विभिन्न सुदूरपश्चिमका आठवटा सार्वजनिक यातायात व्यवसाय आन्दोलित सुदूरपश्चिममा भोलिबाट आठवटै व्यवसाय समितिका कुनै पनि गाड़ी नचल्ने बझाङको काँडा गाविस पैह्रोले पाँच घर बगायो आठ घर पैह्रोको जोखिममा महाकालीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा आवागमन रोकियो लगायतका समाचार सुदूरपश्चिमका कृषकहरू रूपाईँ सकेर दसैँ तिहार खर्च जुटाउनका लागि भारततिर लागेका छन् रूपाई खेती गरेर उनीहरू साउनको पहिलो सातादेखि भारत जान लागेका हुन् अहिले रोजगारीका लागि सिमेकी मुलुक भारत जानेहरूको पश्चिमी सिमानाका गड्डचोकीमा भिड नै लागेको छ भारतका विभिन्न सहर सिमला हिमाञ्चल काला पहाड क्षेत्रमा मजदूरी गर्नका लागि उनीहरू दैनिक हजारों संख्या में पश्चिमी सीमा का गड्ढचौकी भारत जान लगे बिहारदी साझसम मजदूरी करना लड़को लगे भारत गई धान रोपिके तीन चार महीना खाली बस्ने राल में कई रोजगारी का अवसर न भाया का कारण उन्हीं भारत जान बा रूपाई चकेर तीन महिना खाली घरमा बस्नुपर्ने भन्दै उनीहरू दसैँ तिहार खर्च जुटाउनका जुटा। भारत लागि भारततर्फ जान लागेका हुन् खास गरेर सुदूरपश्चिम र मध्यपश्चिमका कृषकहरू गड्डाचौकी नाका भएर बढी भारत जाने गरेका छन् सिजनका बेला नेपाल आउने खेतीपाती लगाएपछि उनीहरू यसरी नै खर्चको जोहो गर्नका लागि भारतका विभिन्न क्षेत्रमा जाने गरेका छन् मध्यमवर्गका ती कृषकहरूलाई घरमा खेतीपातीले वर्षभरि खान ठिक्क हुने बाली बिक्री गरेर गर घर खर्च चलाउन नसकिने अवस्था भएका कृषकहरू यो खारी समय को को मा को खाली समयको सदुपयोग गरिरहेका छन् आफूहरू मध्यमवर्गको भएकाले खेतीपातीमा मात्रै निर्भर हुँदा परिवारको खर्च चलाउन समस्या हुने भएकाले खाली समयमा घर खर्च जुटाउन भारतमा गई मजदूरी गर्न जाने बर्दियाका राम दुलौरे चौधरीले बताउनुभयो कृषकहरूका लागि तीन महिना खाली हुने र नेपालमा रोजगारी पनि नपाइने हुँदा लामो समय घरमा खाली बस्नुभन्दा दशैका लागि भए पनि केही खर्च जुटाउन मजदुरी गर्न भारत जाने गरेका छन् भारतका विभिन्न पहाड़ क्षेत्रमा मजदूरी गर्न थुप्रै रोजगारीका अवसर पाइने भएकाले आफूहरू सधैँ खेतीपाती गरेर भारत जाने गरेको कैलालीका बम बहादुर सार्कीले बताउनुभयो मध्यपश्चिम तथा सुदूरपश्चिम लगायत क्षेत्रबाट अहिले भारतका विभिन्न सहरहरूमा मजदुरी गर्न मात्रै दैनिक 2000 हजारदेखि दुई हजार पाँच सयको हारारीमा गड्डचौकी नाकाबाट नेपालीहरू जाने गरेको इलाका प्रहरी कार्यालय गड्डचौकीले जनाएको छ देशमा रोजगारीको समस्या भएका कारण विदेशमा काम गर्न जानुपर्ने हरेक नेपालीको बाध्यता उस्तै रहेको छ सरकारले स्वदेशमै रोजगारीका अवसर सृजना गरी यस्ता समस्या समाधान गर्नु जरूरी रहेको छ सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गरेका व्यक्तिले विभिन्न भी अस्पताल एवं स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउन थालेका छन् नेपालमा पहिलो पटक कैलाली जिल्लाबाट शुरू गरेको यो कार्यक्रम अन्तर्गत गएको चैत्र बीमा गराएका मध्य असार सम्ममा विभिन्न भी अस्पताल तथा स्वास्थ्य केन्द्रबाट दुई जनाले उपचार सेवा लिइरहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यालय कैलालीका प्रमुख नवीन बमले बताएका छन् यसबाहेक दुईजनाले त्रिवी शिक्षण अस्पतालबाट एकजनाले कान्ति बाल अस्पतालबाट वीर अस्पतालमा सिफारिश गरिएका फोक्सो सम्बन्धी रोगबाट पीड़ित लम्की चुहा नगरपालिकाका भीम बहादुर खडकाले बीमा रकम बराबर पचास हजारको उपचार सेवा पाइसकेको बताएका छन् जिल्लामा पहिलो चरणमा बिमा बाबतको रकम बुझाइ गएको चैत्र महिनामा दुई हजार छब्बीस जनाले सदस्यता लिएका थिए बिमितलाई यो सेवा उपलब्ध गराउन चौमाला भजनी जोशीपुर र उदासीपुर स्वास्थ्य केन्द्रका साथै सेती अञ्चल अस्पताल र टिकापुर अस्पताल यसबाहेक सिफारिश गर्नुपर्ने बिरामीको हकमा कोहलपुर मेडिकल कलेज भेरी अञ्चल अस्पताल वीर अस्पताल सहित काठमाडौँका अन्य दश अस्पतालसँग समेत सम्झौता भइसकेको जनाएको छ हालसम्म जिल्लाभरि बीमा गर्नेको संख्या पाँच हजार छ पुगेकोमा बीमित नयाँ सदस्यले भदौ महिनादेखि उपचार सेवा पाउनेछन् चार वर्ष पहिले तीन महिना मात्रै खान पुग्ने गरेकोमा अहिले वर्षभरि नै पुग्ने गरेको तरकारी खेती गर्दै आएका डुटी बन्ने गाविस हाटका मानबहादुर सार्कीले बताउनुभयो आफ्नै गाउँमा चारोपणीमा तरकारी तथा फलफुल खेती गरेको उहाँले बताउनुभयो उहाँले भन्नुभयो मेरो परिवारलाई तीन महिना मात्रै खान पुग्थ्यो आजकल बाह्र महिना खान पुग्छ वर्षभरि लाग्ने ऋणबाट बचेको छु फलफुल खेतीबाट लाभ लिन नसकेको भए पनि राम्रै लाभ हुनेमा आशावादी रहेको उहाँको भनाइ छ तरकारीको राम्रो बजार भए पनि गर्ने व्यक्तिहरूको अभाव रहेको सार्कीले बताउनुभयो उहाँले भन्नुभयो मेरो सबै तरकारी बारीबाटै बारी बिक्री हुन्छ गोपघाट बजारसम्म पनि पुर्याउन पर्दैन नयाँ त ताजा तरकारी बारीबाटै बिक्री गर्छु उहाँले भन्नुभयो दलित महिला संघ फिडोद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा तथा सुशासन परियोजना अन्तर्गत मानबहादुरलाई सहयोग गरिएको छ फेड डोटीले टमाटर उत्पादनका लागि पोली हाउस निर्माण र अन्य सहयोग भएको र जिल्ला कृषि विकास कार्यालयबाट पनि विभिन्न बेलामा प्राविधिक र अन्य सहयोग भएको दलित महिला संघ फेडद्वारा संचालित क्षेत्रीय खाद्य सुरक्षा तथा सुशासन परियोजना अन्तर्गत डोटी जिल्लाका सोरगाविसा र एक नगरपालिकामा कार्यक्रम सञ्चालन रहेको परियोजनाका सहजकर्ता सुनिल विश्वकर्माले बताए डोटी जिला में भाई अगुआ कृषक तथा व्यावसायिक कृषक को तथ्यांक संकलन करने तैयारी में रहकर जिला कृषि वििकस कार्यय डोटी का बागवानी विस अध प्रकाश चंद्र भट्ट गत आर्थिक वर्ष दुई हजार बहत्तर तिहत्तरमा जिल्ला प्रशासन कार्यालय अछामबाट राहदानी लिनेको संख्या अघिल्लो वर्षको भन्दा घटेको छ आर्थिक वर्ष दुई हजार एकहत्तर भन्दा आर्थिक वर्ष दुई हजार बहत्तर तिहत्तरमा झण्डै चार सय साठी लिने सेवाग्राही घटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ जिल्ला प्रशासन कार्यालय अछामको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष दुई हजार बहत्तर जिल्ला प्रशासन कार्यालय अछामबाट पाउने गरी पाँच जना र राहदानी विभागबाट पाउने गरी सिफारिश लिएका एक जना गरेर कुल 1,525 ले पाँच सय पच्चीसले सेवा लिएको तथ्याङ्क रहेको छ भने त्यसअघिको आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा एक हजार नौ सय पचासी जनालाई सेवा लिएको तथ्याङ्क रहेको छ जसमध्येमा पनि पाँच जनाले जिल्ला प्रशासन कार्यालय अछामबाटै लिएका थिए भने राहदानी विभागबाट लिने गरी एक हजार चार सय तेइस जनालाई लिएका थिए गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरको साउन एकदेखि असार मसान्त सम्मको तथ्याङ्क राहदानी को सेवा तेस सेवाग्राही आर्थिक वर्ष को भाग रहेको निमित्त प्रमुख जिला आनंद शर्मा भूषाल जानकारी द्वे युवा में स्वदेशम स्वरोजगार बनु पर्चना को विवास हानुले संख्या घटे हन सकने भूषाल को भनाई पछामी युवा विभिन्न व्यवसाय तर्फ आकर्षण बढ़ेको उल्लेख गर्दै भूषालले त्यसकारण पनि यो अवस्था आएको हुन सक्ने बताउनु भएको छ पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टुराईले अबको 25 पच्चीस वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय प्रदेश पार्टी प्रशिक्षणका लागि धनगढ़ी पुग्नु भएका भाट्र राईले सन् दुई हजार पच्चीसम्ममा प्रति चार हजार डलर र सन् दुई सम्ममा चालिससम्ममा हजार डलर आमदानी पुर्याउने बताउनु भएको छ पर्यटन ऊर्जा सड़क शिक्षा र निजी क्षेत्रमा लगानी गरेर देशमा आर्थिक समृद्धि गर्न सकिने बताउँदै सुदूरपश्चिममा रहेका पर्यटन स्थलको सही पहिचान गरी पर्यटकको गन्तव्य बनाउने बताउनु भएको छ मास्टर पश्चिममा विश्वविद्यालय ल्याएको भए पनि अहिलेसम्म विवादमा रहनु दुःखद भएको टिप्पणी गर्नुभयो पार्टी प्रशिक्षणका लागि बिहीबार साँझ धनगढ़ी पुग्नु भएका विभिन्न व्यक्तित्वहरूसँग भेटघाट समेत गरेको बताइएको छ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 अब आज रातिको मौसमी पूर्वानुमान आज राति देशभर मौसम बदली हुनेछ सा, यसका साथै पूर्वी र यता पश्चिमी क्षेत्रका धेरै ठाउँमा तथा मध्य क्षेत्रका केही ठाउँमा मध्यम खाले वर्षाको सम्भावना सँगै पूर्वी र यता पश्चिमी क्षेत्रका एक दुई ठाउँमा आज राति पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि सुदूरपश्चिमका आठवटा सार्वजनिक यातायात व्यवसाय आन्दोलित सुदूरपश्चिममा भोलिबाट आठवटै व्यवसाय समितिका कुनै पनि गाड़ी नचल्ने बजाङको काडा गाविसमा पहिरोले पाँच घर बगायो आठ घर पहिरोको जोखिममा महाकालीमा पानीको सतह बढेपछिमा स्थानीय तह पुनर्संरचनाबारे आज नागरिक अगुवा र संचारकर्मीसँग परामर्श प्रस्तावित खाकामा जनसङ्ख्याको अनुपात र भौगोलिकता नमिलेको सहभागीहरूको भनाई सुदूरपश्चिम का कृषक रोपाई सकते दस तिहार खर्च जुटाउन भारत तीर गड्डा चौकी नाका में बिहान साजसम भारत जाने को लड़को कैलाली में स्वास्थ्य बीमा करवा पाने प्रति व्यक्ति आया बारह हजार डलर पुर्वने नया शक्ति संयोजक भट्टो आयोग दावी समाचार सर्वरण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ शा, यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ